एउटा स्पटलाइटले खाली रङ्गमञ्चको बीचमा गोलाकार प्रकाश फ्याँकिरहेको थियो अनि कार्यक्रम हेर्न आउने दर्शकहरू कराइरहेका थिए एकजनाले ताल मिलाएर थपडी बजाउन सुरु गरेपछि त्यहाँ भएका सबै दर्शकले पनि ऊ सँगसँगै बजाउन थाले त्यो ठाउँमा अति धेरै हल्ला र कोलाहल थियो त्यसको केही बेरपछि नै कालो कपाल अनि फुर्तिलो शरीर भएका एकजना मानिस उफ्रिएर रङ्गमञ्चमा उक्लियो उनले सुनौलो रंगका टल्कने धातुका टुक्राहरू जडिएको सुट लगाएका थिए र असाध्यै मूर्खतापूर्ण हाँसो हाँसिरहेका थिए जुन हासो जुजुमानलाई त्यति राम्रो लागि नै रहेको थिएन ती व्यक्तिले रङ्गमञ्चमा बिरालो उफ्रिए झै कहिले यता कहिले उता गर्दै उत्तेजित दर्शकहरूलाई अभिवादन गर्न थाले स्वागतम स्वागतम स्वागतम म शोम्यान फिल हुँ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 कृपया डाक्टर जुलियालाई जोरदार स्वागत गरौं त्यो रङ्गमञ्चमा सगाउने व्यक्तिहरू र दर्शकहरूले फेरि उत्तेजित हुँदै सिट्टी बजाउँदै थपडी मार्न थाले शोम्यान फिलले डाक्टर जुलियासँग हात मिलाए र सबैलाई शान्त हुन सङ्केत गर्दै भन्न थाले डा जुलिया यहाँलाई स्वागत छ धन्यवाद फिल डाक्टर जुलियाले भनिन् डाले एउटा बाक्लो चस्मा र कडाखरानी रङको सुट लगाएकी थिइन् उनको चौडा अनुहारमा शान्त भाव देखिन्थ्यो उनले भनिन् म यो उत्साहलाई पाँच दशमलव तीन भन्छु ए तपाईँले त मेरो मनको कुरा नै गर्नुभयो ती आयोजक व्यक्तिले भने त्यसपछि रङ्गमञ्चका सहयोगीहरूले बत्ती दर्शकतिर देखाए यत्तिकैमा सबैजना हल्का हाँस्न थाले यो पाँच भनेको के हो आयोजक फिल्डले सोधे म भन्छु म भन्छु डाक्टर जुलियाले भनिन्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 दर्शकहरूले पनि ताली बजाएर उनको हौसला बढ़ाइरहेका थिए यहाँको उत्साह चार दशमलव तीन प्रतिशत पुग्यो डाक्टर जुलियाले बिस्तारै भनिन् तपाईँले यो कसरी थापाउनु पाउनुभयो डाक्टर कसरी थापाउने पाउने यो यन्त्रबाट उनले बाक्लो आँखी चस्मा भन्दा अलिकति माथि उचाले र कठोर अनुहारमा पहिलोपटक बिस्तारै मुस्कान फैलाउँदै डाक्टर जुलियाले भनिन् यो प्रशंसा नाप्ने यन्त्र सहरका सबै मतदान केन्द्रहरूमा प्रयोग गरिनेछ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 अनी योद मैं कि अदलिदो परिस्थिति अनुसार नहोगी तैयार पारिशक फे एकपटक ताली को गड़गड़ाहाटले हल भर फील्ले हस्त डॉक्टर साहब तप आज हम बीच में आईदीभ भोलि को, को हम दिन को झलक आज नई दिखाने प्रयास कर फेर एकपटक धन्यवाद फिर फेरी हमी दिहोला भन्ने आशा लौ भद्रमिला तथा सज्जनवृंद डॉक्टर जुलिया का जोरदार ताली बजाऊ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 तर जो यी त सेता कागज मात्रै हुन् यसमा त केही पनि लेखिएको छैन फिलले शङ्कास्पद रूपले हेर्दै भने हुन हेर पनि ती श्वेतपत्रहरू साँच्चै नै श्वेत थिए सेता थिए खाली थिए यसको सुन्दरता भनेको नै यही त हो नि फिल देख्नु भएन तपाईँले हामीले किन हरेकलाई हरेक चिजको हरेक आश्वासन दिइराख्ने ती मतदाताहरूलाई नै श्वेतपत्र आफै भर्न किन नदिने प्रतिज्ञाहरू र कार्यक्रमहरू पहिले जस्तै हुने त हो नि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 र काम नगर जो कैंडी का उत्साह पांच दशमलव पांच पुगोस। दर्शक कान को जाली ने फुटलास्त करी रह, बजाई रहे